आउन आजा स्थानमा गरी जडान विश री शांति का जारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गलामा अब एनजिओ र शिक्षमाणीकरण विद्यालय शिक्षामा नयाँ संरचना लागु नयाँ आजकलका ठिटाहरू के बो लानु भएको छ के हुनु निकालेका कुखुरा छोरीलाई कुखुराको अन्डा र मासु खुवाउनु पर्ने रे है हामीले पनि पाँचवटा छोरा छोरी हुर्कायौँ त्यस्तो केही खुवाउनु परेन त्यसो होइन लालजङ काका रामचन्द्र बाबुले जे गर्नु भयो ठिक गर्नुभयो हेर्नुहोस्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 खबर नमस्कार, बाट स्वागत प्रभावकारीु सुदूरपश्चिमको पहाड़ी जिल्ला बजाङमा आधा घण्टाको अवधिमा आज तीनवटा भूकम्पको धक्का महसूस गरिएको छ भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेण्ट कपिल महर्जनका अनुसार पहिलो आज दिउँसो दुई बजेर पचपन्न मिनेटमा, पाँच डेक्टर स्केलको तीन बजेर एघार मिनटमा चार दशमलव दुई डेक्टर स्केलको र तीन बजेर अठाइस मिनटमा तीन डेक्टर स्केलको भूकम्प गएको हो तीनवटै भूकम्पको केन्द्रबिन्दु बजाङको सदरमुकाम चैनपुरबाट एघार किलोमिटर उत्तर पूर्व भन्ने स्थानमा रहेको समेत भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेण्ट महर्जनले जानकारी दिनुभएको छ गत साल वैशाख बाह्र देशभरि नै साना साना भूकम्पको धक्का महसुस भइरहेकाले यसमा डराउनु पर्ने अवस्था नरहेको समेत उहाँले बताउनु भएको छ भूकम्प गएपछि स्थानीयवासी घर बाहिर खुल्ला ठाउँमा जम्मा भएका छन् जिल्ला प्रहरी कार्यालय बजाङका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले भूकम्पले क्षति पुर्याइयो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षतिबारे संकलन भइरहेको उहाँले जानकारी दिनुभएको छ आज असार पन्द्र अर्थात धान दिवस डड़ेलद्र लगात देश का विभिन्न स्थान में दिवस रूपाई गी मनाई जिला कृषि विवास कार्यालय डड़द्र मण्डो को सकाय क्षेत्र में रूपाई कर धान दिवस मना सो क्षेत्र का कृषक अरान प्रविधि रूपां वरिष्ठ कृषि विवास अधिकृत दुनेश प्रसाद सापकोटा जानकारी द्विन् नयाँ प्रविधिले काममा सहजता हुने र उत्पादन बढी हुने भन्दै कृषिमा नयाँ प्रविधि अप्नाउन त्यस क्षेत्रका कृषकलाई आफूले आग्रह गरेको उहाँले बताउनुभयो संयुक्त राष्ट्रसंघले सन् उन्नाइस सय छैसठीलाई भोकमरीबाट मुक्त भन्ने नारासहित धान बालीलाई वर्षबालीको रूपमा मनाउने घोषणा गरेको थियो नेपालले ने विक्रमसम्म दुई हजार बारसठीदेखि असार पन्ध्रलाई धान दिवसका रूपमा वर्षेपछि कृषिमा परनिर्भरता बढ़दै गएका कारण उत्पादकत्व बढ़ाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो यसैबीच डलिद्रामा धान रोपाई हुने जमीनमा अहिलेसम्म झण्डै सत्तरी प्रतिशत रोपाई सम्पन्न भएको छ जिल्ला कृषि विकास कार्यालय दलिद्राले धानैलालीको मसरिया छ दुई हजार बैसठी सालदेखि असार पन्ध्रलाई धान दिवसका रूपमा मनाउँदै आएकोमा यो वर्षको धान दिवस व्यावसायिक धान, धान, धान खेतीको आधार सामुदायिक नर्सरीको विस्तार भन्ने नाराको साथ मनाइएको छ नेपाली किसानले आजको दिनलाई मानो रूपेर री फलाउने दिनका रूपमा लिने गरेका छन् आजका दिन असारे भाकामा लोक दोहोरी गाउँदै छुपुप हिलोमा धान रोपिन्छ छुप र हिलोमा धान रोपेर छोडौला बनाई कुलो लगाई पानी आएर गोडौला जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ मध्यगर्मीको यो समयमा युवा लाठी र युवती रोपाराहरूले खेतका कड़ाको हिलो छ्याप छ्याप गरेर मनोरञ्जन गर्छन् कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चूरा खान्छ दही चूरा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ असार पण्डलाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा समेत लिने गरिएको छ खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार पण्ड मनाउँछन् कृषि विकास मन्त्रालयका अनुसार नेपालमा करिब चौध हेक्टर धान खेती लगाइन्छ यो क्षेत्रफलमा करिब सत्तालिस लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ असार पन्द्र गावे कि आधा रोपाई सके जिला कृषि विवास कार्यालय दाचुला अनुसार इस वर्ष धान उत्पादन बढ़ने अनुमान जि तेसरो स्थान में पर्ने धान खेती अघिलो वर्ष कही उत्पादन घटे थी इसपटक पानी परिक कारण किसान सहज धान रोपन सकता दाचूला को कुल खेती जमीन को प्रतिशत जमीन में रोपाई हरिष्ठ कृषि विश अधिकृत खगेन्द्र प्रसाद शर्माभ अधिकांश जमीन पाको भएको कारण धान र पा क्षेत्र कम भएको हो जिल्लाको चौतिस प्रतिशत जमीनमा सिंचाई पुगेको छ जिल्लाका एकानब्बे प्रतिशत जनता कृषक भए पनि कृषिलाई आत्मसात गर्न नसकेको वरिष्ठ कृषि विकास अधिकृत शर्माले बताउनु भएको छ किसानहरू व्यावसायिक हुन नसक्दा अझै कृषि उत्पादनमा पछि परेका छौ उहाँले भन्नुभयो अहिले आएर विदेशमा सिकेर व्यावसायिक कृषक बन्ने क्रम बढेको छ अलीत हजार आठ सय हेक्टर में खेती होने ग आर्थिक वर्ष दु 73 बहत्तर त्रिहत्तर में जिला में धान उत्पादन एकहत्तर को भाजपा तल झरे अर्थ पांच दशमलव पांच कमी जि आर्थिक वर्ष में आर्थिक हजार नौ सौ बारह मेट्रिक टन धान उत्पादन जिला हजार चार सौ हेक्टर क्षेत्र धान उत्पादन होने ग जिभी गहू उत्पादन सेवा सुविधालाई थप गुणस्तरीय बनाउन जिल्ला अस्पताल ड्यूटीमा सीसी क्यामेरा जडान गरिएको छ अस्पताल सुदृढीकरण योजनाबाट प्राप्त बजेटले जिल्ला अस्पतालमा पाँचवटा सीसी क्यामेरा जडान गरिएका छन् सीसीटीभी क्यामरा जडान गरिसकेपछि कर्मचारीहरूको आचरण सुधार र सेवाग्राहीले गुणस्तरीय सेवा पाउने विश्वास लिएको छ यसैबीच जिल्ला स्वास्थ्य कार्यालय ड्यूटीमा आजबाट नागरिक सहायता कक्षको स्थापना गरिएको छ सेवाग्राहीलाई सहयोग पुग्ने उद्देश्यले उक्त कक्षको स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक रमेश मलासीले बताउनु भएको छ कृषि मन्त्री हरिबोल गजुरेलले देश विकास र स्थायी शान्तिका लागि राष्ट्रिय सरकार आवश्यक रहेको बताउनु भएको छ आज धनगढ़ीमा पब्लिक मीडिया क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले सो कुरा बताउनु हो आगामी माघसम्ममा आग देशमा चारवटा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले सबै दलले राष्ट्रिय सहमतिको सरकार निर्माणमा लाग्नुपर्ने उहाँको जोड़ छ माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री गजुरेलले आफ्नो पार्टी वर्तमान सरकार नेपाली काङ्ग्रेस वा आफ्नै पार्टीको नेतृत्वमा समेत राष्ट्रिय समतिको सरकार निर्माण गर्न तयार रहेको स्पष्ट पार्नुभयो उहाँले कृषिको आधुनिकीकरण गर्न गर्न आगामी वर्षको बजेटमा सरकारले पाँच करोड अठहत्तर लाख रूपियाँ छुट्याएको र देशका दुई हजार एक सय स्थानमा कृषि पकेट केन्द्र निर्माण गरिने जानकारी दिनुभयो त्यस्तै कृषिलाई आधुनिकीकरण गर्नका लागि सातवटा सुपर जोन र दुईवटा ब्लक स्थापना गरिने बताउनु मन्त्री गजुरेले कैलालीमा गहुँ सुपर जोन क्षेत्रमा परेको बताउनु कैलारी गहुँ सुपर जोन क्षेत्र भएपछि स्वदेशमै रोजगारीका अवसर सृजना हुने र विदेशीनी युवाहरूको संख्यामा कमी हुने विश्वास व्यक्त गर्नुभयो अधिकांश समय देशको समसामयिक परिस्थितिको बारेमा बोल्नुभएका कृषि मन्त्री गजुरेलले असार पन्ध्र अर्थात धान दिवसको बारेमा छोटो भनाइ राख्नु भएको थियो सोबारे बोल्दै उहाँले परिमाण निकाल्ने तरिकाले धान दिवस मनाने जोड़ दिनु दत्येक वर्ष धान दिवस मनाएपनी धानक उत्पादन में भनी वर्षनी कमी आई वर्ष धान दिवस को अवसर में क्ने औपचारिक कार्यक्रम में शामिल नहां को, को भनाई वर्षात श्रूसँगै दार्चूला जिल्लाका विभिन्न ठाउँका सड़कहरू अवरूद्ध हुन थालेका छन् जिल्लाका लागि मुख्य मानिएको दार्चुला गोकुलेश्वर सड़क पछिल्लो समय अवरूद्ध हुन थालेको छ वर्षातमा सो सड़क खण्ड सुचारू गराउन यसअघि नै जिल्ला दैविक प्रकोप उद्धार समितिले लोकमार्गको दुई स्थानमा स्काई भेटर तयारी अवस्थामा राख्ने निर्णय भएको थियो स्काई भेटर तयारी अवस्थामा राख्न सड़क डिभिजन कार्यालय बैतडीलाई दैविक दैवी प्रकोप उद्धार समितिको निर्णय अनुसार पत्राचार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बिस... विश्वामित्र क्इकेलले जानकारी दिनु भएको छ सड़क डिभिजन कार्यालयलाई यसअघि नै पत्राचार भए पनि सड़क डिभिजनले हालसम्म सो क्षेत्रमा मेसिन नपठाएको बताइएको छ जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले जिल्लाको दुई स्थान पनेवाज र धापमा मेसिन वर्षातको सिजनमा तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो उता सड़क डिभिजन कार्यालय बैतडीले भने अवृद्ध सड़क सुचारू गर्न विभागलाई दुईवटा लोडर उपलब्ध गराइदिने प्रस्ताव पेश गरेको लोडर स्थानमा राखिने सड़क डिभिजन कार्यालय बैतडीका प्रमुख रामकुवार देवले जानकारी दिनु भएको छ जिल्लावन कार्यालय दार्चुलाहरू रतुवाको मासुलाई सरोकारवालाहरूको रहरवरमा नष्ट गरेको छ सोमबार अपी नगरपालिका धापमा बरामद गरेको एक ग्राम मासु नष्ट गरिएको पकाउनलाई काटेर ठिक्क का पारिएको मासुलाई सुराँकीको आधारमा जिल्लावन कार्यालयबाट खटिएको टोलीले बरामद गरेको जिल्लावन कार्यालय दार्चुलाका सूचना अधि रणेन्द्र सिंहले जानकारी दिनुभएको छ कमान महराको होटलमा पकाउन राखिएको मासुलाई बरामद गरिएको जनाइएको छ रैखोलाको घरमा मासु लुकाइराखेको छ भन्ने खबर जिल्लावन कार्यालयलाई भएको थियो जिल्लावन कार्यालयले रतुवाको मासुसहित कमान सिंह महरलाई सोमबार र नरेन्द्र सिंह रइखोलालाई मंगलबार नियन्त्रणमा लिएको थियो दुवैजनामाथि वन्यजन्तु ऐन सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको छ दुवैजना प्रहरी हिरासतमा रहेका छन् प्रारम्भिक बयान अनुसार रतुवा रैखोलाको घर नजिकको नहरमा मृत फेला परेकाले मासु खानलाई तयार गरिएको बताइएको छ तपाईँ युनिटी खबर रहनु भएको छ मानव तस्कर अब मानव अंग तस्करी गर्दै शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण विद्यालय शिक्षामा नयाँ संरचना लागू लगायतका समाचार एकैछिन पछि प्रस्तुत गर्नेछौ बजार व्यवस्थापन शाखाको सूचना यस सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव शुभकामना सूचना तथा विज्ञापन प्रसारण गर्न चाहने सूचनादाता तथा विज्ञापन दाताहरू कार्यालयको बजार व्यवस्थापन शाखाको फोन नम्बर शून्य छ बजार व्यवस्थापन शाखा रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा रक्तदान जीवनदान अठार वर्षदेखि साठी वर्ष उमेरका पैचालिस किलोग्राम माथि तौल भएका इच्छुक महानुभावहरूले रक्तदान गरौ डेलुरामा सञ्चालित रक्त संचार सेवालाई प्रभावकारी बनाऊ एक पटक दिइसकेको मितिले तिन महिना पछि फेरि रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेड सोसाइटी डडेलधुरा र रेडियो युनिटी सँगसँगै तपाईँ अहिले बयानब्बे दशमलव हर्समा पश्चिम नेपालका विभिन्न ठाउँ तथा थियौं बझाङ केन्द्रबिन्दु भएर आधा घण्टामा तीनवटा भूकम्पका धक्का क्षतिको विवरण आउन बाँकी आज धान दिवस विभिन्न स्थानमा रूपाई गरी मनाइयो डढेन्द्रमा झण्डै सत्तरी क्षेत्रमा रूपाई सम्पन्न बझाङको भातीखोला गाविसमा रकेट सोलो निर्माणको काम तीव्र रूपमा भइरहेको छ भाते खोला गाविसका झण्डै अस्सी प्रतिशत बासिन्दाले रकेट सुलो निर्माण गरिसकेको र बाँकी बीस प्रतिशत बनाउने क्रममा रहेको एकीकृत विकास मञ्चका कार्यक्रम संयोजाक भरत अधिकारीले बताउनु भयो रकेड सुलोको प्रयोग गर्दा दाउराकम खपत हुने खाना छिटो पाक्ने लामो समयसम्म खाना तातो रहनुका साथै समयको बचत हुने भएपछि स्थानीय बासिन्दा रकेड सुलो निर्माणमा लागेका हुन्टर बझाङ र एकीकृत विकास मञ्चको संयुक्त साझेदारीमा रकेड चुलो निर्माण थालिएको हो रकेट चुलोका कारण वातावरणमा पर्ने असर समेत कम भएको र जंगल फढारीमा कमी आएको जिल्लावन कार्यालयका रेञ्जर हेमकुमार पाठकले बताउनु भएको छ महाकाली नदीमा हाम फालेर बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ महाकाली नदीमा हाम कञ्चनपुरको भीमदत्त नगरपालिका सोह्र वसन्तपुरका बहत्तर वर्षीय वृद्ध रामदत्त जोशीको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ सा। मंगलबार साँझ भीमदत्तरपालिका तेह्र बैठपुर स्थित महाकाली नदीमा नुहाउन भन्दै गएको भए पनि महाकाली नदीमा हाम फाल्दा वृद्ध चोशी बेपत्ता भएका थिए जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले खोजबिनका ला, क्रममा अस्थायी प्रहरी चौकी झालुंगेको प्रहरी टोलीले सब महाकाली नदीको झोलंगे पुल भन्दा केही दक्षिणतर्फ पा फेला पारेको बताएका छन् कानूनी प्रक्रिया पूरा गरेर सब आफन्तको जिम्मा लगाउने प्रहरी निरीक्षक बमले जानकारी दिएका छन् बालश्रम न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय एक हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् अत्तरी नगरपालिकाले आयोजना गरेको बाल अधिकार बालश्रम विरूद्ध चेतनामूलक कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् कोठामा जति कार्यक्रम गरे पनि बालश्रम न्यूनीकरण तथा बालधिकार सुनिश्चित नहुने बताउँदै अतरे नगरपालिका चार तेघरीका मोहन बडुले न्यूनीकरणका लागि ग्रामीण स्तरमा कार्यक्रम लागू गर्नुपर्ने बताउनु विभिन्न खाले जनचेतनामूलक कार्यक्रमले केही भए पनि बालबालिकाले आफ्नो अधिकारको बारेमा जानकारी पाउने भए पनि बालश्रम न्यूनीकरण नहुने अतरिएका पुष्कर भोगटीले बताउनुभयो वहाँले बाल अधिकारका कार्यक्रम र बालश्रम न्यूनीकरण कार्यक्रमलाई स्कूल स्तरमा पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो कुनै बेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मृगौला व्यापारमा फल्किएका छन् विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लुभ्याएर मृगौला व्यापारमा तस्करहरू सक्रिय रहेको तथ्य खुलेको छ काकड़ विटा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मृगौला झिकेर बेच्ने जानकारहरूले बताएका छन् महिना दिन अघि मात्रै माइती नेपालले नाकामै उद्धार गरेका चार महिलाले बयान दिने क्रममा आफूहरू मिर्गौला बेच्न भारत हिटेको बताएका थिए कमजोर आर्थिक अवस्थाका महिला पुरूषलाई एकमुष्ट धेरै पैसा कमाई हुने लोभ देखाएर तस्करले मिर्गौला बेच्न लगाउँछन् माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेका अनुसार उनीहरूलाई मृगौला बेचेपछि एकमुष्ट हाथ लगने स्वास्थ्य नलाल्ले आश्वस्त पारे नक्कली डाक्टरमाथि कार्यवाही थालेको सरकारले अब गैर संस्था र अन्तर्राष्ट्रिय गैर संस्था एनजिओ आईएनजिओ माथि समेत कार्यवाही गर्ने भएको छ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैर संस्थाहरूले गलत काम गरिरहेको तथ्य पुष्टि भएको भन्दै उनीहरूमाथि छानबिन गरी कार्यवाही गर्न स्थानीय विकास मन्त्रालयले स्थानीय निकायलाई लिखित निर्देशन दिएको हो स्थानीय विकास मन्त्रालयले गैर संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामाथि कार्यवाहीका लागि सबै जिल्ला विकास कार्यालयलाई आज परिपत्र गरेको छ गरी सरकारी संस्थाहरूको गतिविधिको सूक्ष्म अनुगमन र छानबिन गरी दोषी भेटिएका संस्थामाथि कार्यवाही गर्न मन्त्रालयले विभिन्न जिल्लामा रहेका एनजीओ र आइएनजीओहरूले दाताबाट करोड़ रकम लिएको पैसाको दुरूपयोग भइरहेको आरोप मन्त्रालयको छ मन्त्रालयले त्यस्ता आइएनजिओको अनुगमन र कार्यवाही भएको व्यवहार सहितको प्रतिवेदन केन्द्रलाई बुझाउन समेत जिल्ला विकास समितिलाई निर्देशन दिएको छ शिक्षायन आठौं संशोधन विधेयक दुई हजार तिरत्तर राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ राष्ट्रपति विद्यादेवी भण्डारले आज विधेयक प्रमाणीकरण गरेकी हुन व्यवस्थापिका संसदले गत जेठ बाइस गते सो विधेयक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समस्या पठाएको थियो व्यवस्थापिका संसद बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको शिक्षायन आठौं संशोधन विधेयक दुई नेपालको संविधानको धारा एक सय उपधारा दुई बमोजिन प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयबाट आज जारी गरेको विज्ञप्तीमा लेखिएको छ ऐन प्रमाणीकरण भएसँगै लामो समयदेखिका अस्थायी शिक्षकहरूले सहित विधयी गोल्डेन एन्डेक्स पाउनेछन् भने विद्यालय क्षेत्रको संरचनामा परिवर्तन भई कक्षा बाह्रबाट प्रवेशिका परीक्षा लागू हुनेछ विद्यमान प्राथमिक निमावि र माविको विद्यालय संरचनालाई परिवर्तन गरी कक्षा एकदेखि आठलाई आधारभूत र आठदेखि बाह्रलाई माध्यमिक शिक्षा तहमा रूपान्तरण गर्ने विधेयकमा उल्लेख गरिएको छ यसै गरी कक्षा दशमा लिइने विद्यमान प्रवेशिका एसएलसी कक्षा बाह्रमा लिइनेछ भने कम्पनीमा दर्ता गरेर विद्यालय खोल्न पाइनेछैन माध्यमिक शिक्षाको नीति अनुसार एउटै परीक्षा बोर्ड गठन भई उच्च माध्यमिक शिक्षा परिषदको संरचना शिक्षा विभागमा गाभिनेछ सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा दुर्घटनाहरू भएका छन् कैलालीको पहलमानपुर एक पेट्रोल पम्प नजिकै पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से एक ख एक तीन तीन नौ नम्बरको बसको ढोकामा उभिराखेका बसका सहचालक बझाङका अन्दाजी चौध वर्षीय सुमन सिंह ढोकाबाट खस्ता भएको छ गम्भीर घाइते भएका सिंहको पद्मा अस्पताल अप्तरीयमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको बरेली लैजाने क्रममा बाटोमै मृत्यु ट्राफिक प्रहरी कार्यालय अफ्तरिया बस चालक धनगडी नगर पालिक का, का तीस वर्षीय सरोज आचार्य फरार रह बस प्रहरीण में लीच बझांग का स्थानीय विवास अधिकारी आत्माम सत्यल गाड़ी डोटी को घंटेश्वर में दुर्घटना में पड़े बझांग धनगडी तर्फ जा झ पांच छ नंबर बोलेरो जीप आज डोटी को घंटेश्वर गावी वर्ण नंबर दुर्घटना उत गाड़ी विस अधिकारी सत्यल सहित तीन जना सवार रहा चालक मनोज खडका के अन्सार गाड़ी को स्टियरिंग फेल भाग कारण दुर्घटना सड़क को पीलर तोड़कर सड़क भा तल गई जीप रोक में स्थानीय मोहन पनेर जानकारी दिया उत्त जीप बंग स्थानीय विवास अधिकारी सत्यल सहित चालक मनोज खडका रझांग अध्ययन का लग धनगी जाते विवेक बम सवार दुर्घटना में परग तीन जना चोट पटक न आज राती देशभर मौसमी बदली हुनेछ यसका सा, साथै देशका धेरै स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको छ बजान केन्द्रबिन्दु भएर आधा घण्टामा तीनवटा भूकम्पका धक्का क्षतिको विवरण आउन बाँकी विभिन्न जिल्ला अस्पताल डोटीमा सिसी क्यामेरा जडान विकास र स्थायी शान्तिका लागि राष्ट्रिय सरकार आवश्यक रहेको कृषि मन्त्रीको भनाई भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गोला व्यापारमा अब एनजिओ र आइएनजिओ माथि समेत कारबाही हुने र शिक्षा संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण विद्यालय शिक्षामा नयाँ संरचना लागू RadioUnity.com.np बाट रा साहिक बेला खबर प्रविधि सहयोगीलाई